अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पहाचम्बिकाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लू डब्लू ड्लू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल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 पार्टीका प्रभावशाली नेताहरूसँग पार्टीको गतिविधि र सरकारको काम कारवाहीका बारेमा छलफल जारी राख्नु भएको छ प्रधानमन्त्री कोइरालाले छब्बीस सभासद्को मनोनित संसदीय समितिका सम्छदी सभापति राजदूत चैन संविधान निर्माणका विषयमा सांसदहरूको धारणा सुन्नु भएको छ यसैबीच आज परा चार बजे मन्त्री परिषद बैठक पनि बस्ने भएको छ आजको बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक बडुवा राजदूत नियुक्ति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ दुई दिनदेखि लगातार वर्षा भएपछि मुलुकका विभिन्न क्षेत्र प्रभावित भएका छन् भने बाढी पहिरोका कारण जाजरकोटमा दुईजनाको ज्यान गएको छ जाजरकोटको साक्लामा पहिरो जाँदा जयलाल बोहराको घर गैराती बगाएको छ घर बगाउँदा बोहराकै श्रीमती नौमती र छोरा नवराजको मृत्यु भएको छ त्यस्तै तिन तिनजना घाइते भएका छन् घटनास्थलमा स्थानीयले उद्धार कार्य जारी राखेका छन् उता लगातारको वर्षाका कारण महोत्तरी र धनुषाको सिमानामा रहेको रातोखोलाको पुल भाँसिएपछि गैरातीबाटै पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ पक्की पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा र महोत्तरीको बर्दिवासमा संयौं सवारी साधन रोकिएका छन् वैकल्पिक बाटोका लागि सडक डिभिजनका प्राविधिक र कर्मचारीले अहिले त्यहाँ काम गरिरहेका छन् कोशीको बहाव यस वर्षकै उच्च भएको छ आज बिहान गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड दुई लाख एकाउन्न हजार दुई सय पैँतिस पुगेको छ योभन्दा अघि सप्तकोशीमा पानीको बहाव दुई लाख पुगेको थियो पानीको बहाव बढेपछि छप्पन्नमध्ये सैँतिस ढोका खोलिएका छन् सप्तकोशीमा पानीको बहाव एक नागेपछि खतराको सङ्केत मानिन्छ यस्तैबीच साउन सत्र गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध सुन्कोसीको भावलाई सुचारू गर्न नेपाली सेनाले आज पनि प्रयास गरेको छ दैनिक पाँच सातवटा विस्फोट गराएको भए पनि अझै वहाव सुचारू हुन सकेको छैन बिस्तारै पानीको भाव कम गर्ने प्रयास गरेको भए पनि हिजोदेखि परेको लगातारको वर्षाले कठिनाई भएको छ स्काभेटर लगाएर नदी खोल्ने भनिए पनि खराब मौसम र नदीको बाह बढेकाले स्काभेटरले समेत काम गर्न छोडेको छ मौसम सफा भई, र नदीको भाव कम भए आजदेखि काम गरिने नेपाली सेनाले जनाएको छ तर आज पनि बिहानैदेखि पानी परिकाले काम गर्न अप्ठ्यारो भएको छ मुख्य राजमार्ग अवुद्ध भएपछि सेनाले नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गरेको जनाएको छ सरकारले नेपालमा यी बोला भित्रिन नदिन संक्रमण फैलिएका देशबाट आउने पर्यटक एवं स्वदेश फर्कनेलाई कम्तिमा तीन साता निगरानीमा राख्ने कामसँगै आजबाट अन्तर्राष्ट्रिय विमानस्थलमा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 ब्राजिलको साउपाउ राज्यमा भएको जहाज दुर्घटनामा राष्ट्रपति चुनावका उम्मेद्वार एडो आर्डो कम्पोस सहित सातजनाको ज्यान गएको छ दुर्घटनामा कम्पोस उहाँको चुनावी अभियानका फोटोग्राफर प्रेस सल्लाहकार विमानचालकसहित सातजनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ रियोदी जेनेरियोबाट गुरूआजा विमानस्थलतर्फ जाँदै गर्दा कम्पोस चढेको जहाज साउ पाउलो राज्यको सान्तो सहरमा खराब मौसमका कारण दुर्घटनामा परेको हो ब्राजिलका राष्ट्रपति दिलमा रुफेशले तिन दिने राष्ट्रिय शोकको घोषणा साथै चुनावी अभियान अन्तर्गत का पनि रद्द गर्नु भएको छ चुनावमा आफ्ना प्रतिद्वन्दी रहेका कम्पोस्टलाई महाङ राजनीतिक नेता भन्दै राष्ट्रपति रुसेफले शोक व्यक्त गर्नुभएको छ उना पचास वर्षका कम्पोस्ट उत्तर पूर्वी पन्नामुको राज्यका पूर्व गमेत रहनु भएको थियो र सोह्र वर्ष प्रिमियर क्रिकेटमा नेपालले थाइल्यान्डमाथि दस विकेटको शानदार जित हासिल गरेको छ मलेसियाको सेलाङ्गोर टर्फ क्लब कोलालामपुरमा थाइल्याण्डले दिएको उनपचास रन रनको लक्ष्य नेपालले बिना छेति भेटाएको हो नेपालको जितमा सुशान्त सिम्म पच्चिस र रवि शाह सोह्र रन जोडेर नट आउट रहे टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्ड अडचालिस रन जोडेर अलआउट भयो नेपालका स्पिनर जितेन्द्र ठकुरी एकलैले पाँच विकेट लिए नेपाल सुमित महर्जनको कप्तानीमा मैदान ओर्लिएको छ भदौ चार गतिसम्म चल्ने प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित मलेसिया ओमान सिङ्गापुर र सहभागी हस् त इसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनितामस्कार एक बकुलहर पेट्रोल पम्पसँग